नमस्कार दर्शक तथा श्रोतावृन्दहरू स्वागत छ तपाईँलाई नेपाली कथाको छ सय पन्ध्रौँ भिडियोमा आजको भिडियोमा पनि साहित्यकार रीता ठकुरीज्यूको उपन्यास काकाकुलको तिर्खा भाग दुई लिएर आएको छु आशा छ तपाईँलाई मनपर्नेछ मुर्चुङ्गा खोलाको किनारमा प्रभालाई आज अबेरसम्म निन्द्र लागेन बहिनीहरू शान्ता र शिला धेरै बेरसम्म पढेपछि थाकेर भुसुक्कै निदाइसकेका थिए प्रवेशका सम्झनाहरूले प्रभालाई सताइरह्यो दिउँसो प्रवेशले तिम्रो माया लागेर घाँस काटिदिए भनेको कुराले प्रभालाई छटपटी लागिरह्यो प्रभाको मनमा अनेकौं कुराहरू खेलिरहे दिउँसोका कुराहरू सम्झँदा प्रभालाई डर पनि लागेर आयो बेर्थै प्रवेशसँग भेट भयो मैले प्रवेशसित भेट नगर्नुपर्ने थियो म गलत बाटोमा अघि बढिरहेकी छु म जस्तो एक अनपढ गरिब घाँस काट्ने टुहुरी केटीको भाग्यमा प्रवेश जस्तो एक सुन्दर शिक्षित सुशील केटोको नाम लेखिएको छैन यो मेरो दुईस्वप्ना मात्रै हो आ भोलिदेखि म प्रवेशलाई भेट्ने छुइनँ यो गलत बाटोमा मैले मेरा पाइलाहरू बढाउनु हुँदैन उता मुर्चुङ्गा खोला पारी प्रवेश पनि आज धेरै थाकेको शरीर लिएर पनि निधाउन सकेको छैन आफ्नो कोठामा बसेर धेरै बेरसम्म पाठ्य पढ्ने असफल प्रयास गरिरहे पनि प्रवेशको मन भने मुर्चुङ्गा खोलाको किनारै किनार प्रभालाई खोज्दै डुलिरहेको छ किताबका पन्नाहरू पल्ट्दैनन् प्रवेश सम्झनाको किताबमा प्रभालाई पढिरहेछ उपप्रभा प्रवेशको पाठ्य पुस्तक बनिरहेकी छे उपभालाई पढ्छ रट्छ अनि खोत्लिन्छ सायद यस्तै हुन्छ युवा प्रेमीहरुको प्रेमको प्रारम्भ पनि किताब बन्द गरेर प्रवेश ओछ्यानमा ढल्किन्छ आँखाहरू बन्दछन् निन्द्रा छैन भोलिको प्रतीक्षामा प्रवेशका कल्पनाहरू उडिरहेका छन् मुर्चुङ्गाको बगरै बगर भोलि अलिक छिटो गएर प्रभाका निम्ति घाँस काटिदिने आफ्नो दाउराको भारी पनि ठिकठाक पारिदिने प्रभा आइपुगेपछि धेरै बेरसम्म बातचित गर्ने प्रभाको विषयमा अरू नजानिएका कुराहरू पनि सोध्ने आफ्नो भविष्यको परिकल्पनाहरू प्रभालाई सुनाउने प्रभालाई अङ्गालोमा बाँधेर राख्ने यसरी रात रातभरि दुवै छटपटि रहे आफ्ना आफ्नै व्यथामा दुवै अलग अलगै अलग अलग गाउँहरूमा मुचुङ्गाले साँथ कोरेको दुई पहाड़ी थुम्कहरूमा एकैछिन छपक्कै निधाएपछि प्रभाले आँखा खोली नम्बर प्लेटमा पनि धुवाँ लागिसकेको देवलघडीले सकी नसकी चारपल्ट घन्टी बजाए प्रभाले सिरानमुनि खोसारी राखेको माचिसको काटी जलाएर टुकी बाली सान्ता शिला उठाए चार बजे भन्दै बाहिर निस्किए हातमुख धोएर सोझे भान्सातिर लागे कालो कुचिसकेको डेक्सीमा पानी बसालेपछि प्रभा सोझे घरको मन्दिरतिर गई दियोमा अलिकति तेल हालेर हिजो बेलुकी नै आधा झलेको सलेदोको शिर तानेर दियो बाली एकछिनका धूप बालेर देवी देवताहरूको वरिपरि घुमाउँदै दे, नबोल्ने देवी देवताहरूको अघि दुई हातहरू जोड्दै खोइकेके मागी माघी शान्ता शिला अझै पनि उठेका छैनौ साढे चार बजिसक्यो के साह्रो सुतेको हँ स्कूल पढ्ने विद्यार्थीहरू यसरी सुतेर हुन्छ स्कूल पढ्न नपाएकी प्रभाको मनको छटपट्टि टुहराटुरी बहिनीहरूको अभिभावक बनेकी प्रभाले यसरी व्यक्त गर्छे आमा बाबुको मृत्युपछि सानैमा टुहोरी भएकी प्रभाको कलिलो काँधमा कति गहन दायित्वको भारी बोकाइदिएको छ दैवले चुलामा पानी बसालिसकेको छु चामल धोएर भात सब्जी पकाउनु है दुध धुहनु छ हिजो पनि पाङ्रीले दुध लुका बासा लगाउनु छोडेपछि दुध थाली हाल्यो। बासा खोलेर लगाउँ भने पनि मलाई घिसारिहाल्छ अब दुध घटेपछि दुधको ठिका कसरी पुर्याउने यस्तै के के बग पगाउँदै प्रभाव गोठतिर लागे गाईलाई कुँडो पकाएर दिनु गोबर सोहोर्नु गाईको थलोमा सोतरहरू उछाउनु धामलो किलोहरू निरीक्षण गर्नु घाँडा हाल्नु दुध भरेर ठिकावालालाई दिनु बहिनीहरू गई गइसकेपछि आफू पनि खाना खानु त्यसपछि जुठा भाँडाहरू माझिसकेर घरमा ताला लगाई खास काट्न डोको हसिया बोकी जंगलतिर जानु यस्तै छ प्रभाको दैनिकी प्रभाले खाना खाएर मुख चुटिसक्दा शान्ता र शिला आफ्ना ब्याग बोकेर हिँडिसकेका थिए अब यो जनशून्य घरमा प्रभा एक्लै जुठा भाँडाहरू माझ्न बसेकी छ चुल्हामा दिउँसोको कुड नबल्ने चिसो धाउराहरूको धोयाले तातेँदै होलान् प्रभाका दुखी हाकाहरूलाई पिरोल्दै भान्साखोटातिर धुवाँहरू रुम लिएका छन् प्रभा भने खस्रो स्टिल जुटमा कालो साबुन दलेर डढेका भाँडाहरू माझ्दैछ फेरि प्रभाको धुवाँसे घडीले गाह्रो मान्दै नौपल्ट घन्टी बजायो शिला र शान्ता स्कूल सके पनि आधा बाटैमा होलान् स्कूल पुग्नलाई डेढ घण्टा त लाग्छ नै हिँडेर जानुपर्छ यो अभियक बस्तीको ठाउँमा बिजुली छैन बाटोखाटोको सुविधा छैन हर घरमा जीआई पाइप जडान गरिएको पिउने पानी छैन आफ्नै खर्चमा प्रभाले पोलिथिन पाइपमा जंगलबाट पानी ल्याएकी छे त्यो पनि दिनमा दश पल्ट बिग्रन्छ बस के गर्नु सहनै पर्छ सफथोक भाँच्नका निम्ति प्रत्येकले अनुकूल प्रतिकूल परिस्थितिहरू झेल्दै निरन्तर अघि बढ्नु नै सायद जिन्दगी हो भाग्यमा जे जस्तो लेखेको छ दैवली त्यसैमा सन्तोष गर्दै बाँचिदिनुपर्ने बाध्यता कमसे कम प्रभाको सन्दर्भमा त मान्ने नै भन्नुपर्ला प्रभाका हातहरूले कालो कुचिएका डेक्चीहरू मस्काइरहेका छन् पोलिथिन पाइपबाट खरी सुक्दै खरीतवाती वात खोक्दै पानी आइरहेछ पानीको यो अनियन्त्रित वेगले खरिघरी त प्रभाका पुष्ट साथीहरूलाई नै भिजाउन खोज्छ मानव पानी पनि प्रभाको यौवनसित जिस्किन खोज्छ तिमीलाई मके भनौ फूल भनौँ कि जुन भनौ उपमा धेरै मके देऊ प्रवेशको सुमधूर स्वरमा गुन्जिएको यो गीत प्रभाको कानसम्म पुग्यो प्रभाका आँखाहरूमा मुर्चुङ्गा खोला पारीपट्टि देखिने त्यस खुमको तर्फ खिचिए माझिएर पखालिनलाई पालो पर्खिरहेका जुठा भाँडाहरू प्रभाको हातबाट वैद्युतिक रफ्तारमा पखालिन थाले गलत पाटोहरूमा हिँड्न नचाहेका प्रभाका पाइलाहरूभन्दा प्रभाको मनमस्तिष्क प्रवेशका गीतहरूसित घोलमिल हुन मुर्चुङ्गा खोला तरिसक्यो तरुण प्रणयको मोहनी जादुले प्रभाका पाइलाहरू पनि जंगलका त्यही पगडण्डीतर्फ बढ्ने नै छ अवश्य प्रवेश गीत गुनगुनाउँदै अघि नै मुर्चुङ्गा खोलाको किनार छेउछेउ घाँसहरू काटिरहेछ हतार हतार गर्दै घाँसहरू थुपार्दै जाँदैछ प्रभाका निम्ति प्रवेशले प्रभालाई हृदयबाटै माया गर्न थालेको छ प्रभालाई सहयोग गर्न प्रतिपल प्रवेशका हातहरूमा अलौकिक शक्ति सञ्चार हुँदैछ यो मुर्चुङ्गा खोला सेता सेता फिँचहरू उगेल्दै बगिरहेछ निरन्तर निरन्तर कसैको प्रतीक्षामा बस्न गाह्रो हुन्छ प्रवेश पनि प्रभाका निम्ति घाँस काटिदिँदै आफ्नो नजर प्रभा आउने पगडण्डीतिर बिछ्याउने गर्छ प्रभालाई नदेख्दा फेरि घाँस काट्न थाल्छ बिचारा, किन के भयो प्रवेशलाई यस्तो आफूसँगै कलेज पढ्ने शिक्षित सुन्दर युवतीहरू पनि प्रवेशसँग हुरुक्कै छन् तर आजसम्म कुनै सुन्दरी युवतीले प्रवेशको माया पाउन सकेकी छैन तर प्रभासँग भेट भएपछि उसले प्रभालाई अनायसै माया थाल्यो किन किन पलाउँछ माया आफैभित्र माया लाउँछु भनेर के हुन्छ गहिराईमा रहने प्रेमको मोती टिप्छु भनेर के हुन्छ यो गीत गुनगुनाइरहेछ प्रवेश अहिले प्रवेश र प्रभाको माया पनि आफैभित्र पलाएको माया हो आफै आफ पलाएको माया चोखो र प्राकृतिक जसमा स्वार्थको लाभ लेस मात्र पनि छैन कृत्रिमताको गन्ध छैन यो गीतले भने जस्तो उनीहरूको माया स्वच्छ निर्मल र पवित्र छ प्रवेश दाजु अघि नै आइपुग्नु भयो प्रभाको प्रश्नले प्रवेश सस्कियो उसको अनुहारमा खुसीको लहर देखियो अघि नै आएको हेर न तिमीलाई लागि दुई भारी घाँस पनि काटिदिए तिमीले पो ढिला गर्यौ त के गर्नु प्रवेश दाजु बिहान चार बजे उठेपछि राति नौ दस बजीसम्म खट्नुपर्छ कति थाक्छु अहिले पनि जुठो भाँडाहरू धोइ पखाली थन्काएर हतार हतार घरमा ताला लगाई आएकी छु होइन प्रभा मलाई माफ गरिदेऊ म मा छिटै आएर नै तिमीलाई ढिलो लागेको हो तिमी आफ्नो समयभन्दा पछि छैनौ प्रवेश दाजु मेरा निम्ति घाँस काटिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद एउटा कुरा सोधु तर सत्य सत्य भन्नुपर्छ है तपाईँले मलाई किन यति धेरै माया गर्नुभएको तपाईँले मलाई माया गरेर के पाउनुहुन्छ म जस्तो एक गरीब केटीलाई माया गरेर तपाईँले बदनाम सिभाय केही पाउनुहुने छैन प्रभा माया भन्ने कुरो आफै पलाउँदो रहेछ यो मायालाई धनी गरीब उच शिक्षा दीक्षा रूपरङ्ग केही वास्ता नहुँदो रहेछ मैले पनि धेरै सुन्दरीहरू देखेको छु धेरैले मसँग माया गास्न पनि चाहेका थिए तर तिनीहरूमध्ये कसैको पनि मलाई माया लागेन उनीहरूसँग सबकुछ थिए रूपरंग शिक्षा धन दौलत इत्यादि तर तिमीसँग स्वच्छ मन छ दुःख सङ्घर्ष गरेरै पनि बहिनीहरूलाई पढाउँछु भन्ने एक दृढ सङ्कल्प छ त्यसैले मैले तिमीलाई माया गरेको हुँ तिमी त्याग र बलिदानकी देवी हौ यति कलिलो उमेरमा आमाबाबु बितेपछिको घर तिम्रो अभिभावकत्वमा चल्दैछ जीवनको उकाली ओह्रालीदेखि तिमी भागेकी छैनौ यो सङ्घर्षपूर्ण जीवनका चुनौतीहरूदेखि तिमी भागी हिँडे कि छैनौ मलाई तिमी जस्तै दुःख सुख बुझ्ने केटी मनपर्छ आफ्नै पौरखमा बाँच्न चाहने स्वाभिमानी मान्छे मनपर्छ प्रभा मैले तिमीभित्र अदम्य सासको भण्डार देखेको छु प्रवेशको कुरा सुनेर प्रभा धेरै भावुक भन्छे के गर्न प्रवेश दाजु जीवनमा मेरो धेरै पढ्ने इच्छा थियो गरिब घरकी छोरी आठौँ श्रेणीमा पढ्दा पढ्दै आमा दुवै बितेर जानुभयो यसैले मेरो पढाइमा पूर्ण विराम लाग्यो आमा शिलाबहिनी वर्षको हुँदै बित्नु भएको थियो आमा बितेपछि हामी सबैको लालन पालनको भार एक रोगी बिरामी बाबामाथि पढ्न गयो बाबाले दुःखै गरेर पनि हामीलाई पढाउने कोसिस गर्नुहुँदै थियो तर दैबेला यो सब मन्जुर थिएन रहेछ बाबालाई बिमारले अझै सतायो अन्तमा मैले आठौं श्रेणीको परीक्षा दिँदा दिँदै मेरो बाबा पनि बित्नुभयो बाबा बितेपछि मेरो पढाइ त्यही नै स्थगित भयो घरको व्यवस्था चलाउनलाई अनि बहिनीहरूलाई स्कूल पढाउनलाई मैले डोको र हँस्या समाप्त पर्यो मुर्चुङ्गा खोला किनारको एउटा ठूलो चप्लेटी ढुङ्गामा बसेर प्रवेश र प्रभामाझ दुःख सुखका कुराहरू साझा भइरहेछन् दुवैले एक धेरै नजिकबाट जान्ने र बुझ्ने प्रयास गरिरहेका छन् प्रभा तिम्रो भाग्यलाई सम्झाउँदा अति नै दुःख लागेर आउँछ तिमीले पढ्न पाइनौ तर निराश नबन प्रभा जहाँ इच्छा त्यहाँ उपाय तिमीले प्राइभेट परीक्षा दिन सक्छौ म किताबहरू जोगाड गरिदिन्छु तिमीले घरमै बसेर पनि उच्च शिक्षा हासिल गर्न सक्छौ यसो गर्दा तिम्रा बहिनीहरूले पनि तिमीबाट प्रेरणा र प्रोत्साहन पाउनेछन् गाउँ समाजले पनि तिम्रो आदर्शको अनुकरण गर्नेछ यस्तो कार्यबाट तिम्रो व्यक्तिगत उन्नति मात्र नभएर सामाजिक उन्नति पनि हुन्छ कस्तो लाग्यो मेरो कुराहरू प्रभा खुसी हुँदै भन्छ राम्रो लाग्यो नि तर मैले त समय नै पाउँदिनँ र पो समय पाएको भए अरूले जस्तो अभिभावक पाएको भए म पढेरै देखाइदिने थिएँ प्रभाको कुरा सुनेर प्रवेश पनि खुसी हुँदै भन्छ प्रभा तिम्रो यस्तो जोसिला कुरा सुनेर म पनि अति प्रसन्न छु म तिमीले कमसे कम, कम माध्यमिक पास गरेको हेर्न चाहन्छु तिमीले पढेर आफ्ना बहिनीहरूका निम्ति केही गर्न सक्छौ यो डोको र नाम्लो सम्हालेर तिमीले जिन्दगी बिताउनु हुँदैन तिमीलाई सहयोग र मार्गदर्शन गर्ने मानिसको आवश्यकता छ म तिमीलाई यथासम्भव सहयोग गर्ने वचन दिन्छु प्रवेशका कुराहरू सुनेर उसका आँखाहरू रसाए प्रभाले अति भावुक हुँदै भने प्रवेश दाजु यो स्वार्थी संसारमा गरिबी र अशिक्षाको भुँरीमा अल्झिएका मानिसहरूलाई सहयोग गर्न चाहने मानिसहरूको संख्या अत्यन्तै कम छ सबै आफ्नो स्वार्थ मात्र हेर्छन् सबै आफ्नो स्वार्थ गर्नका निम्ति गरिबहरूलाई अनेकौँ प्रलोभनमा फसाएर अझै नग्न बनाउँछन् तर तपाईमा मैले यी सब देखिनँ तपाईँ अरूभन्दा बेग्लै हुनुहुन्छ एउटी अठार उन्नाइस वर्षकी केटीले के पढाइ छोडेर यसरी घाँस काट्नुपर्ने बाध्यतालाई सम्झदा कसैलाई पनि दुख लाग्नु स्वाभाविक नै हो प्रभा तर तिमीले यो बन्धन र बाध्यताबाट उन्मुक्ति लिनैपर्छ है म विश्वास गर्नुहोस् प्रवेश दाजु म तपाईँले भने जस्तो कोसिस गर्नेछु मलाई सहयोग गरिदिनु भयो भने म अवश्य नै आफ्नो लक्ष्यमा पुग्न सफल हुनेछु तिमीले कोसिश गर प्रभा यो घाँस काटेर तिमीले जिन्दगी बिताउँछौ यो घसिया जिन्दगीबाट छुटकारा पाउनका निम्ति तिमीले पट्नै पर्छ तिमीले आजदेखि नै यो कार्य सुरु गर शुभश्य शीघ्रम हुन्छ प्रवेश दाजु म तपाईँले भने जस्तै गर्नेछु प्रभा मलाई तिमीले केवल प्रवेश मात्रै भन दाजु नभन्नु ल प्रभा म तिमीलाई औधी माया गर्छु तिमीलाई बिहे गरेर जिन्दगीका बाँकी पलहरू बिताउन चाहन्छु यसमा तिम्रो केही भन्नु छ प्रविश प्रभा केही भावुक भनेर आफूलाई सम्हाल्दै प्रवेश मलाई पनि तपाईँको असाध्यै माया लाग्छ तर तपाईँले मलाई आफ्नो जीवनसाथी बनाउने कुरा सुन्दा मलाई भने सपना झैँ लागिरहेको छ के यो सपना सपनामै बिलाउने त होइन प्रवेशले प्रभाको हात समातेर भरोसा दिलाउँदै भन्यो प्रभा यो सपना सपना मात्र नभएर विपना पनि हो म माथि विश्वास गर म कहिले पनि तिमीलाई धोका दिने छैन प्रवेशको यस्तो प्रस्ताव सुनेर प्रभाका आँखाभरि आँसु आयो प्रभाले आँसु पुछ्दै भनि, प्रवेश तपाईका मुमाबुबाले म जस्ती एक गरीब अनपट केटीलाई बुहारीको रूपमा अपनाउनुहुन्छ के मलाई त सोच्दा पनि डर लाग्छ प्रभाको शंका र डर पन्साउँदै प्रवेशले भन्यो प्रभा तिम्रो विवाह मसँग हुन्छ मेरा मुमाबुबासँग होइन मैले तिमीलाई बिहे गरिसकेपछि उनीहरूले तिमीलाई बुहारीको रूपमा स्वीकार्न करै लाग्छ तिमी त्यसको चिन्ता गर्दै नगरन प्रवेशको चिठी प्रवेश जङ्गल नआएको पनि पुरा पन्ध्र दिन भइसक्यो प्रवेशको बाटो हेर्दा हेर्दै प्रभाका आँखाहरू टट्टाइसक्यो प्रभा आजकल जङ्गलमा एक्लै हुन्छे प्रवेशको सम्झनाले प्रभालाई सताइरहेछ प्रवेश जङ्गल नआएको कतै बिमार पो भयो कि भन्ने सोच्दछे प्रभा हाम्रो भेट हुने गरेका कुराहरू कसैले पुचाल पाएर प्रवेशका मुमाबुबालाई पोल सारिदियो कि यस्तै शङ्काहरू प्रभाको मनमा उठिरहन्छ यो पाङ्रेले त पटक्कै दुध दिन छाड्यो दुध हुँदा पनि लात चलाउँछ थुनछुनै दिँदैन खोइ के भयो भयो यस्तो पाराले त कसरी दुधको ठिका पुराउने। भन्दै प्रभा आफै फत पताउँदै बाल्टीमा अलिकति दुध लिएर घरभित्र पसि दुध चाल्नेमा चालेर भाँडामा खन्याएपछि अलिकति पानी हालेर दुधको बाल्टी पखालेर भाँडामा हाली घरका निम्ति खाली एक पावा जति दुध मात्र राखेर रा अरू तीन लिटर दुध दुधवालालाई पठाए यस्तैमा प्रभा दिदी तपाईँको चिठी आएको रहेछ बाबाले दिनुभएको भनेर तल्लो घरको सानो नानी वर्णनले प्रभाको हातमा चिठी दियो प्रभाले चिठी थापेर रा राम्ररी हेरी चिठी प्रवेश गराएछ प्रभा खुसी हुँदै लिफाको छेउ च्यातेर पढ्न थाली. मेरो मुटुको धडकन प्रभा असी माया अनि अमेट सम्झना सायद त्यो चिठी पाएर तिमी अचम्मित हुन्छौ होली म जङ्गल आउन नपाएको पनि दुई हप्ता जति हुन गयो तिमीसँग भेटघाट हुनै सकेन तिमीलाई धेरै कुराहरू भन्ने थियो तर त्यसको सुयोग मिलेन मेरो बाध्यतालाई बुझिदिने कोसिस गर प्रभा मोर्चुङ्गा खोलामा हामी दुई भेट हुने गरेका कुराहरूलाई मरमसला थपेर मेरा मुमाबुबालाई कसले भनिदियो कुन्नी मलाई मुमाबुबाले हाम्रो भेट भएको अन्तिम दिनदेखि पटक्कै जंगल जानु दिएनन् त्यसैले म जंगल आएर तिमीसँग भेट गर्न सकिन हेर न प्रभा मेरा मुमाबुबाले मलाई यो वर्षदेखि काठमाडौँ पढ्न पठाउने हरे मलाई चाहिँ काठमाडौँ गएर पढ्न पटक्कै मन छैन सायद देखि मलाई अलग्गै राख्ने यो मेरा मुमाबुवाको चाल हुन सक्छ तर तर म चाहिँ काठमाडौँ नजाने र नपढ्ने जित गर्नेछु म काठमाडौँ जानु पर्यो भने तिमीलाई म फेरि भेट्न पाउने छुइनँ तिमीदेखि टाढा रहेर उच्च शिक्षा हासिल गरी तिम्रो सान्निध्यलाई घुमाउनुभन्दा म मेरो पढाइमा पूर्ण विराम लगाउन तयार छु प्रभा तिमी यो चिठी पढेर किंचित पनि विचलित नहुनु नेपाल र भारतको साँध सिमानाले हाम्रो सम्बन्धमा पर्खाल लगाउन सक्दैन म जहाँ गए पनि जहाँ रहे पनि तिम्रो प्रवेश केवल तिम्रै भएर बाँसिरहनेछ मुनचुङ्गा खोलाको चपलेटी ढुङ्गामा बसेर हामीले बिताएका ती रमाइला र खमाइला दिनहरूको सम्झनाले हामीलाई एक अर्कासित सधैँ बाँधेर राख्नेछ तिमीसित दुःख सुखका कुराहरू गर्दै बिताएका ती छेनले प्रतिपल मलाई तिम्रो सम्झना गराउँछ म कदापि तिमीलाई भुल्न सक्दिनँ प्रभा यो स्वार्थी संसारका मानिसहरू हाम्रो मिलनमा बाधक बनिरहलान् मेरा मुमा मुमाबुबा मेरा सन्तानहरूलाई हाम्रो मिलन मञ्जुर नहोला तर यी सबै बाधक तत्त्वहरूलाई निरस्त गरी म तिमीलाई भेट्न मुर्चुङ्गा खोलाको किनारमा भएको चप्लेटी ढुङ्गामा एक अवश्य आउनेछु मलाई विश्वास गर प्रभा प्रभा तिमीले मलाई वचन दिए चाहिँ आफ्नो फुर्सदको समयलाई पढाईमा लगाऊ है बस तिमीबाट म मा यति मात्रै चाहन्छु तिमी आज पनि घाँस काट्नलाई जङ्गलको त्यही पगडण्डीहरू पछ्याउँदै पछ्याउँदै मुर्चुङ्गा खोलाको त्यस चप्लेटी ढुङ्गासम्म आयो होले त्यहाँ तिम्रा ती, ती, ती चञ्चल आँखाहरूले मेरो अनुपस्थितिमा पनि मलाई नै खोजे होलान् तर कतै पनि मलाई नदेख्दा निराश भयो होले अनि आफ्नो अभागी निधारलाई धिकार्दै हामी बस्ने गरेको ढुङ्गामा तिम्रा आँखाहरूबाट मेरो सम्झनामा दुई थोपा आँसुहरू छरे होलान् फेरि दुवै हातहरूले आँसु पुसेपछि तिम्रो कर्तव्यले तिमीलाई यस माया मोहको सपनाबाट बिउजाइदियो होला म सम्झन्छु तिमीलाई मेरो वियोगमा दिल खोलेर रुने फुर्सद पनि सायद भएन होला तिम्रा सजल आँखाहरू खोस्राङ्गे र हर्कटोका घाँसहरूतिर खिचिए अनि देब्रे हातले घाँसहरू मुठ्याउँदै दाइने हातले समातेको हँसियाले घाँसहरू काट्न थाल्यो हो यो विधिको कस्तो विडम्बना तिम्रै उमेरका केटीहरू सुकिला लुगाहरूमा सजिएर साथीहरूसँग हाँस्दै झिस्कँदै खाता किताबहरू भोकेर स्कूल कलेज जान्छन् तर तिमी भने स्कूलका घण्टीहरू बस्न अघि नै जंगल पुग्नुपर्छ तिम्रो यस दयनीय स्थितिलाई खोइ कसले बुझिदिने र प्रभा मैले तिम्रो अघि तिम्रै दुःखहरू पस्किएर तिम्रा बाध्यतालाई बन्दकी बनाउन चाहेको नसम्झाउनु प्रभा वास्तवमा तिमीलाई यी दुःखहरूबाट उन्मुक्ति दिलाउन सकू बस मेरो जीवनको एउटै उद्देश्य यही हो अब अरू धेरै लेखेर तिम्रो अमूल्य समय नष्ट गर्न चाहन्न एउटा कुरा मुमाबुबाको जितले गर्दा म काठमाडौँ जान बाध्य भने प्रवेशले मलाई बिर्सियो भनेर कहिले पनि नसोच्नु तिमी सदैव खुसी रहनु फेरि हाम्रो भेट त हुने नै छ तिमीले आफ्ना विचारहरू चिठीद्वारा जनाउनु ल म तिम्रो चिठीको प्रतीक्षामा हुन्छु चिठी मेरो यहीँको लोकल एड्रेसमा डाकबाट पठाउनु है प्रभा बस आजलाई यहीँ नै बिसाउने अनुमति चाहन्छु तिम्रै केवल तिम्रै मात्र प्रवेश प्रभाले प्रवेशको चिठी पढिसकेपछि उसका आँखाहरू सजल भए नाडी गलेर आयो र मुटुका धड्कनहरू बढे सपनामा पनि नसोचेका कुराहरू आज प्रभाले विपनामै सुन्नु पर्यो छुट्टीका दुई महिना त मजाले बित्ने रहेछ भन्ने सोचेर पनि प्रभा धेरै खुसी देखिन्थे तर प्रभा र प्रवेशको यो खुसी दैवलाई मन्जुर थिएन प्रभाले प्रवेशको चिठीलाई छातीमा टाँसेर आँखाबाट बरर आँसु सारी प्रवेशको चिठी जतनले बाकसभित्र हालेर ताला प्रभा त अब यस सपनाको संसारबाट बिउजनुपर्छ प्रवेश र तेरो सम्बन्ध एक कोरा कल्पना मात्र हो प्रवेशका मुमाबुबाले तजस्ती एक गरिब र अनपट केटीलाई कदापि बुहारीको रूपमा स्वीकार्ने छैनन् यसैले तेरो र प्रवेशको विवाह सम्भव नै छैन गलत बाटोहरूमा बढिरहेको तेरो शरीर र मनमस्तिष्कलाई समयमा नै लगाम कस्न सकिनस् भने तैले जिन्दगीभरि पश्चतावको आँसु बहाउनु सिवाय तेरा निम्ति अर्को विकल्प रहने छैन प्रभाको मनको एक बाटो यसो भन्छ होइन यो सरासर झुट हो प्रवेश झै एक शिक्षित सुशील इमान्दार केटोले मुवाबुवा र सन्तानहरूका कुराहरू सुनेर कहिले पनि प्रभावको मायालाई ठुक्राउन सक्दैन अह म मान्दै मान्दिन प्रवेशबाट यस्तो गल्ती हुनै सक्दैन मैले पढेको हेर्न चाहने दुःखहरूबाट मलाई उन्मुक्ति दिन आफ्नो उद्देश्य राख्ने मानिसले मलाई नै फेरि कसरी लत्याउन सक्छ र हाम्रो यस प्रेम मार्गमा म मा किंचित पनि डकमकाउनु हुँदैन लेस मात्र पनि म विचलित बन्नु हुँदैन मैले प्रतीक्षाको दियो बालेर मुर्चुङ्गा खोलाको चपलेटी ढुङ्गामा हाम्रो प्रेमको सफलताका निम्ति प्रतिदिन पूजा गर्नुपर्छ भगवानको घरमा देर छ अन्धेर भने छैन भगवान्माथि मैले विश्वास राख्नुपर्छ प्रभाको मनको अर्को पाटो यसो भन्छ बेलुकीको खाना खाएर थानको मुनको गरिसकेपछि प्रभाले शान्तालाई दुई पन्ना खाता मागी अनि टुकीको मधुर प्रकाश अनि कालो ज्वालामा ओछ्यानमाथि बसेर प्रवेशलाई पत्र लेख्न थाले मेरा आराध्य देवता माया अनि मिठो सम्झना तपाईँको पत्र पाए, दुख पनि लाग्यो मुर्चुङ्गा खोलाको किनारको चप्लेटी ढुङ्गामा अब हाम्रो भेट नहुने नै भयो तपाईँको मुमाबुबाको विचारलाई पनि म अनुचित ठान्दिनँ आफ्नो शिक्षित र सबै छोराका निम्ति म जस्तो एक गरिब र अर्धशिक्षित केटीको जोडी मुमाबुबालाई मात्र नभएर सायद भगवानलाई पनि मन्जुर हुँदैन होला यसमा मैले चित्त दुखाउने प्रश्नै छैन प्रवेश तपाईँको मिठो गीतले मेरो तरुण हृदयलाई सोत खिचेको थियो यसमा तपाईँको पनि केही गल्ती छैन म एउटै घसियाँ केटी गीतमा मोहित थिएँ तपाईँको सुन्दरता जवानी र जादुई गीतको मतले मा माथिएर सायद बेहुसीमै मा मेरा पाइलाहरू तपाईँ भएतिर अगी बढे मैले आफूलाई रोक्न सकिनँ मेरो यो गल्ती पनि म सहृदय स्वीकार्दछु यस जीवनको निर्जन जङ्गलमा म एक्लै थिएँ एक अभागी टुहुरी खसिया दुःखी केटीको रूपमा म साँच्चै एक्लै थिएँ यस जंगलमा चरा चुरुङ्गी बाहेक मेरा कोही साथी थिएनन् मेरा यी आँखाहरूले जीवनका मिठा सपनाहरू पनि देखेका थिएनन् म घाँसहरू देख्थेँ जङ्गलका दुर्गम पगडण्डीहरू देख्थेँ मुर्चुङ्गा खोलाको विकराल र सौम्य रूपहरू देख्थेँ गोठमा बाँधिएका भोका गाईहरू देख्थेँ बस मेरा आँखामा अन्य कुनै कल्पना र सपनाहरू थिएनन् तर प्रवेश तिमीलाई म के भनौँ फुल भनौँ कि जुन भनौँ उपमा धेरै म के देऊ तिमीलाई मन कि मायालु भनौँ तपाईले सधैँ गाउनुहुने यो गीतले नै मलाई मेरो जीवनमा सपना देख्न सिकायो हुन त यो गीतको मूर्सनामा म नभए तापनि यो गीतले मलाई मूर्षित बनायो प्रवेश तपाईँले म जस्ती एक अभागी केटीका निम्ति आफ्ना मुमाबुबाका सपनामा डढेलो सल्काउनु हुँदैन यो संसारमा म जस्ती अभागी केटीहरू हजारौं छन् तीमध्ये म एक हौं बस मलाई मेरो भाग्यको भडैमा छोडिदिनुहोस् हामी दुई मूर्चुङ्गा खोलाका दुई किनारा हौं जसको मिलन सम्भव नै छैन यसैले अहिलेदेखि नै हामी अलग भएको राम्रो होला तपाईँको सम्झना प्रेरणा प्रोत्साहनको साथमा बाँचिरहनेछु तपाईँ आफ्नो पढ़ाईलाई अघि बढाउन काठमाडौँ जानुहोस् आफ्नो मुमाबुबाका उद्देश्य र सपनाहरूलाई पूरा गर्नु तपाईँको कर्तव्य हो मेरो मायामा भुलेर तपाईँले आफ्नो जिन्दगीलाई दुःखको आगोमा नहोनुहोला यदि मेरो भाग्यमा तपाईँको नाम लेखिएको छ भने एक दिन अवश्य हाम्रो भेट होला नभए तपाईँले गाएका गीतहरूको सम्झनाको सहारामा म आफ्नो रहल जिन्दगी बिताउने छु। तपाईले सुझाव दिए जस्तै म पढ्ने कोसिस छु। हामीले रमाइलो गरेर बिताएका दिनहरू सायदै म भुल्न सकुला मेरो सम्झना भए फुर्सदमा चिठी लेख्दै गर्नुहोला बाडुले नलागे मलाई बिर्सिदिनुहोला अभागी प्रभावको निधारमा भावीले दुःखै दुःख लेखिदिएपछि सुख त मेरो निम्ति एक स्वप्न मात्र हो अन्तमा मेरो मायामा पागल भएर आफ्ना कर्तव्य नभुल्नुहोला माया त आफ्नो ठाउँमा छँदैछ तपाईँकी प्रभा अहिले मरिहाले कि त छैन मेरो श्वास प्रश्वासमा प्रवेश सिवाय अरु कोही छैन अनि हुँदैन पनि म माथि मा विश्वास गर्नुहोस् भरोसा गर्नुहोस् तपाईँले कुनै दिन मलाई लत्याउनु भए पनि म तपाईँलाई होइन मेरो भाग्यलाई नै दोस्याउनेछु आजलाई यतिमा नै पत्रान्त गर्दछु तपाईँकै मायामा बाँचेकी तपाईँकै अभागी प्रभा दर्शक तथा श्रोतावृन्दहरू आजको लागि साहित्यकार रीता ठकुरीज्यूले लेख्नुभएको उपन्यास काकाकुलको तिर्खा यति नै बाँकी भाग भोलिको भिडियोमा अवश्य नै ल्याउनेछु भन्दै उपन्यास सम्बन्धी प्रतिक्रिया भए यसै भिडियोको मुनि कमेन्टमा कमेन्ट गर्नुहोला साथै साहित्यकार रीता ठकुरीज्यूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै आजको कथा भसाईबाट म कथावाचक जमिन पनि बिदा दिनुहोस् नमस्कार